हुँदै कुपेतर्फ लैजान खोजेका चार युवतीको तिर्नेगर भन्सार नाकाबाट उद्धार दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर भारती हुने गरेको तथ्य सार्वजनिक कैलालीका निजी क्लिनिक र अस्पतालहरूले मूल्य सूची नराखेर उपभोक्ता ठगी गर्दै थारू समुदायमा सिकलसेल एनिमियाका बिरामीहरूको संख्यामा वृद्धि हुँदै वन में खोटो संकलन में चरम लापरवाही जिला मुख दर्शक बने आरोपीटर टावर में खराबी आजांग में टेलिकम को टेलिफोन रिंटरनेट सेवा अवरुद्ध बजांग दरबंदी अनुसार शिक्षक नठन पाठन में समस्या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 उसलाई दुध खुवाउन एउटा दुहुनो घरमा चाहिन्छ चा। बाख्रो किन त्यति पैसा पनि लाग्दैन बाख्राको दुध गाई भैँसीको भन्दा अझै पोसिलो हुन्छ पनि अचम्मको कुरा गर्नुहुन्छ बच्चा छ महिना पुगेपछि बच्चालाई थप खाना खुवाउनु पर्छ भन्ने थाहा छैन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 पहिले आजका भारत हुँदै अवैधानिक तरिकाले कुवेतर्फ लैजान खोजिएका चारजना युवतीको उद्धार गरिएको छ रोजगारीको प्रलोभन देखाएर दलालले भारत तर्फ गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतीहरूको उद्धार गरिएको हो माइती नेपाल धनगढ़ी र प्रहरीको संयुक्त सक्रियतामा युवतीहरूको उद्धार गरिएको जनाइएको छ उनीहरूलाई लिन दिल्लीबाट धनगढ़ीसम्म आएका एकजना नेपाली दलाललाई प्रहरले पक्राउ समेत दलालका एक सयोगी फरार भएका छन् भइरहेको जनाएको छ दलालले युवतीलाई इलेक्ट्रोनिक रिक्सामा राखेर सीमा कटाउँदै गर्दा उनीहरूको उद्धार गरेको माइती नेपालका शिवचरण चौधरीले जानकारी दिनु भएको छ दार्जुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ सा। जिल्लावन कार्यालय अपिनामपा संरक्षण क्षेत्र कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको अध्ययनले तस्करी भारतीय क्षेत्रबाट हुने गरेको सार्वजनिक गरेको हो दार्चुलाको लालीदेखि ब्याज ताक्लाकोणसम्म तेइसवटा चोरी सिकारीका नाकाहरू रहेको खुलेको छ जसमा अधिकांश कारोबार भारतीय नाकाबाट हुने गरेको देखिएको जिल्लावन कार्यालय दार्चुलाका सूचना अधिकृत रणेन्द्र सिंहले बताउनु छ संवेदनशील नाका 3-4 तीन चार मतृका भर सबै चोरी सिकारी का नाका भारतसंग जोड़ तीन चार वर्षसम को अध्ययन लेकर चीन को ताकलाकोट अवैध चोरी सिकारी का वस्तु निर्यात होने देख गीपीएस प्रणाली अध्ययन ने सीमा जोड़ भारतीय नाकाहरू संवेदनशील रहेका छन् दत्तो पुल घाटदेखि ताक्लाकोटसम्मको नाकाहरू यकिन भएका छन् भने बाँकी अझै अध्ययनकै क्रममा रहेका छन् सीमा क्षेत्रको पुल दोबा दोपखे कल्जु खोला टाटा तिङ्कर छाङ्गरू छियालेक दोमलिङ गर्याङ गरधार बर्तीघाट तवाघाट तिमरबा घाट कुलाघाट बुदी लगायत का नाका तस्करी होने खासकरी दाजुला को तिंकर नाका वन्यजंत बड़ी तस्करी त्रिदेशी सीमा क्षेत्र अवस्थित दाजुला सीमा तस्करी निंत्रण को लगी अपराध निियंत्रण समिति द्वारा नीति अपनाईने सूचना अधिकृत सिंह को भनाई बैतड़ी को गोकुलेश्वर गावि ओडा नंबर चार छ नौ का पहिरो उच्च जोखिम में पड़े सनागा पहरो का, सना का कारण ती ओडा करी का करीब पैंतीस परिवार पहरो के जोखिम में रहो स्थानीय रामनाथ ने जानकारी द्वे दुई हजार पैंतालीस सालदी सो ठाव में पहरोले जमीन भास्ने क्रम बढ़ते रहेको केदार निम्न माध्यमिक विद्यालय साना गाउँलाई दुई पटक स्थानान्तरण गरेको उहाँले बताउनु भएको छ पैह्रोले विद्यालय भवन नै जोखिममा परेपछि विद्यालय सार्नु परेको नाथले बताउनु भएको हो पहिरोका कारण धेरै जमीन नष्ट भइसकेको छ भने अझै पनि जमीन पहिरोको जोखिममै रहेको छ यस्तै सो ठाउँका वासिन्दाहरू समेत पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनु भएको छ भित्रपट्टि कमेरो युक्त माटोले जमीन कमजोर हुनाले भाषिँदै गएको स्थानीयले बताएका छन् अछाम को घुगुरगोट गावि वड़ा नंबर आठ मा पैरो को जोखिम बढ़े वड़ा को, को संग्रामटोल स्थित गांव में स्थानीय आर्दली गाड खोलाले जमीन कटान गरेको ठाउँमा विगतका वर्षहरूमा पनि पैह्रो जाने गरेको थियो यो वर्ष पनि वर्षयाम शुरू भएसँगै जोखिमयुक्त पाँच मिटर क्षेत्रमा पहिरो जाने क्रम बढेको छ भने गाउँ पहिरोको उच्च जोखिममा रहेको बता स्थानीयले बताएका छन् उक्त स्थानमा पहिरो जाने सम्भावना अति रहेको र जोखिम बढेको अवस्थामा पहिरो रोकथाम र नियन्त्रणका लागि गाविस र जीविसको सिफारिशमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा धाउँदा पनि कुनै सुनवाई नभएको स्थानीय शिक्षक कम्मांसिंह खड्काले कैलालिका निजी क्लिनिक र अस्पतालहरूले मूल्य सूची नराखेर उपभोक्ता ठगी गरिरहेको पाइएको छ कैलालीका अधिकांश मेडिकल क्लिनिक अस्पताल नर्सिङ होमले प्रयोगशाला एक्सरे लगायतका सेवाको मूल्य सूची नराखिएको पाइएको हो उपभोक्ता संरक्षण हजार चौपन्न अनुसार मूल्य सूची उपभोक्ताले सहज रूपमा देखिने गरी टास्क गर्नुपर्ने र उपभोक्ताहरूले लिएको वस्तुभावको परि नाम, अनुसार दर खुलाएर बिल दिनुपर्ने प्रावधान रहेको छ तर मूल्य सूची नराखेका कारण सेवाग्राहीले ठगिनु परिरहेको छ रगत परीक्षण गर्न नमूना प्याथोलोजी पुगेकी धनगढ़ी दुईका दिपा, दिपा बोहराले 1250 हजार तिर्न परेको बताउनु भएको छ उहाँले मूल्य सूची खोजे पनि नभेटिएको भन्दै प्रयोगशाला परीक्षण लेखिएको बिल र रिपोर्ट थमाएको बताउनु भएको को सेती अञ्चल अस्पतालमा दुई सय र कलेजो जाँचको 650 सय पचास रुपियाँ शुल्क रहेको छ निजी क्लिनिकहरूले मूल्य सूची टास नगर्दा मनोमानी पैसा असुलने गरेको रकत परीक्षणका लागि कामना मेडिकल पुगेका हिमाल जोशीको जोशीले गुनासो गर्नु भएको छ साल असोज पन्ध्र गते जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको अनुगमनका क्रममा धनगढ़ीमा रहेको कान्तिपुर डेण्टल हस्पिटल दर्ता बिना नै संचालनमा रहेको फेला परेको थियो जिल्ला जनस्वास्थ्य कार्यालयले बयालिस मेडिकल र छ वटा निजी अस्पतालमा असोजदेखि मंगसिरमा गरेको अनुगमनका क्रममा अधिकांश क्लिनिक नियम विपरीत सञ्चालनमा रहेको पाइएको जनाएको थियो अनुगमनमा फेला परेका गल्तीलाई सच्याउन कार्यालयले अस्पतालहरूलाई सल्लाह सुझाव दिया तर कार्यवाहीक्रिया अगी बढ़ा जिल्लामा रहेका निजी क्लिनिकहरूमा सेवाहरूको मूल्य सूची नराख्ने गरेको जिल्ला, का, गरे जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले बताउनु भएको छ उहाँका अनुसार अनुगमन र कार्यवाही एक्लै जनस्वास्थ्य कार्यालयले गर्ने प्रावधान नहुँदा पनि समस्या रहेको छ उता कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आफू भर्खरै कैलालीमा आएकाले क्लिनिकहरूको अनुगमन गर्न नपाएको बताउनु भएको छ प्रमुख जिल्ला अधिकारीले उपभोक्ता संरक्षण विपरीत काम गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने दावी गर्नु भएको छ थारू समुदायमा भयावह रूपमा देखा परेको सिकल सेल एनिमियाका बिरामीहरूको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको छ दुई हजार एकहत्तर साउनदेखि दुई हजार त्रिहत्तर सालसम्ममा सितियाञ्चल अस्पतालमा उपचारका लागि आउने सिकल सेलका बिरामीको संख्यामा वृद्धि भएको हो अझै पनि सेती अञ्चल अस्पतालमा उपचार गराउन शिक्षित र जागरूक वर्ग मात्र आउने गरेको सेती अञ्चल अस्पतालले जनाएको छ सुदूरपश्चिमको तराईमा बसोबास गर्ने थारू समुदायमा मात्रै देखा सिकल सेल एनिमियाका बिरामी बढ़दै गएको अस्पतालले जनाएको छ अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म दुई सय जनाले उपचार लिइरहेको देखिन्छ सेती अस्पतालले सिकल सेलका बिरामीहरू बढ़न थालेपछि छुट्टै युनिट बनाएर यसको उपचार गरिरहेको छ अस्पताल में उपचार सिकल सेल का एनिमिया का बिरामी में पुरूष छियासी महिला चौसठी रष मु बाल बालिका के संख्या पचास अस्पताल में कार्यरत मेडिकल आईसीयू ईन्चार्ज तथा सिकलसिल फोकल पर्सन यशोदा ढका ने रोगबारी थोड़े सुने जाने तथा पहुंच भाग व्यक्ति काल आने सिकल सेल फोकल पर्सन ढकार ने अजघरमी मेडिकल पसल और झारबुक को भर थुप्रै बिरामीहरू अस्पतालसम्म आउन नसकेको स्वीकार गर्नुभयो सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले पनि ग्रामीण भेगमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई तालिम दिने मात्रै काम गरेको र सिकलसेल एनिमियाका बारेमा सन्देश दिन नसकेको सिकलसेल फोकल पर्सन ढकालले बताउनु त्यस्तै छोरालाई ला उपचारका लागि कैलालीको मस्तुरिया गाविसबाट धनगढ़ी पुर्याउनु भएकी मिस्मा चौधरीले गाउँमै उपचार गरे पनि निको नभए पनि त्यहाँ लिएर आएपछि मात्रै छोरालाई सिकलसेल भएको थाहा पाएको बताउनु भयो उहाँले घरमा श्रीमान जेठाजु र नन्दलाई समेत सिकलसेल रहेको बताउनु भएको छ डडेलमा गाउँपालिका तथा नगरपालिकाको सीमांकन र नामाङ्कनको काम थालनी भएसँगै छलफल तीव्र पारिएको छ स्थानीय तहको संख्या तथा सिमाना निर्धारण आयोगले तोकिए अनुसार सरकारवालासँग छलफल गरेर स्थानीय तहको सीमांकन र नामांकनको काम आइतबार हिजोबाट शुरू भएसँगै आज गाविस सचिवहरूसँग छलफल गरिएको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनु भएको छ गाउँपालिका तथा नगरपालिका सम्बन्धी नक्सांकन खाका र तथ्याङ्क विश्लेषण गरेको समितिले आज गाविस सचिवहरूसँग परामर्श एवं तथ्याङ्क संकलन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो गोष्ठीमा गाविस र नगरपालिकाहरूको भौगोलिक अवस्था जनसंख्याकी यह स्थिति लगात का विविध विषय भी में गाब्स सचिव रगरपालिक का का कार्यकारी अधिकृत जानकारी कराया थी सो विषय में कार्यालय प्रमुख परमर्श गोष्ठी आयोजन कर पुनर्संरचना प्रावधिक सहयोग समिति का संयोजक एवं स्थानीय विवास अधिकारी ढकाल जानकारी द्वे तेरह गते राजनीतिक ते दल रनप्रतिनिधि रा। पराममर्श कार्यशाला चौदह गतें नागरिक समाज का तथा संचारकर्मी परमर्श समितिका सदस्य सचिव एवं जिल्ला विकास समिति डडेलधुराका योजना अनुगमन तथा प्रशासकीय अधिता हिरालाल भण्डारले बताएका छन् सोही क्रममा साउन पन्ध्र र सत्र गते स्थानीय तरामर्श कार्यशाला गोष्ठी आयोजना गरिने साउन बीस गते जिल्ला स्तरीय अन्तिम परामर्श कार्यशाला गुष्ठी गरिने जनाएको छ सा। साउन बीसदेखि तीस गतेसम्म प्रतिवेदन लेखन र सिफारिश गरी समितिले कार्य सम्पन्न गर्ने तयारी गरेको छ आयोगले डडेलका लागि चारवटा गाउँपालिका तथा नगरपालिकाको संख्या तय गरेको छ तिनै गाउँपालिका तथा नगरपालिकाको स्थानीय तह पुन संरचना प्राविधिक सहयोग समितिले सीमांकन संख्या नाम र केन्द्र सिफारिश गर्नेछ बझाङमा दरबन्दी अनुसार शिक्षक नहुँदा पठन पाठनमा समस्या जोठीका विभिन्न वनहरूमा खोटो संकलनमा चरम लापरवाही जिल्लावन कार्यालय मोगदर्शक बनेको स्थानीयको आरोप रिपिटर टावरमा खराबी आउँदा बझाङमा नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो <laughs>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 रेडी यूनिटी को सहकार राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार का निवेदन पेश करने बारे सूचना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 तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगाहरूमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो भारत हुँदै कुवेतर्फ लैजान खोजिएका चार युवतीको त्रिनगर फन्सार नाकाबाट उद्धार दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक लगायतका समाचार बजाङमा दरबन्दी अनुसार पर्याप्त शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको छ कुल चार सय उनासाठी विद्यालय रहेको बझाङमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी एकदमै न्यून हुँदा पठन पाठनमा समस्या भएको जिल्ला शिक्षा कार्यालय बझाङले जनाएको छ जिल्लामा दुई प्राथमिक विद्यालय चौरासी निम्न माध्यमिक विद्यालय तथा माध्यमिक तहमा चालिस विद्यालय रहेका छन् विद्यार्थी संख्याको अनुपातमा न्यायिक वितरण गर्दा प्राथमिक तहमा दरबन्दीको समस्या नभए पनि निमावी र मावि तहमा भने दरबन्दीको समस्या रहेको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले बताएका छन् उनले भने प्रावि हाल एक दरबन्दी रहेको छ बजाङमा प्रावि विद्यार्थीको समानुपातिकरणमा भाग लगाउने हो भने यो संख्या पर्याप्त हो तर निमावी तहका चौरासी विद्यालयमा एक विद्यालयमा चारजना मात्र विषयगत शिक्षक राख्ने हो भने पनि तीन शिक्षक हुन आउँछ निम्न माध्यमिक विद्यालय तहमा बचाङमा जम्मा एक सय पच्चीस जना स्थायी दरबन्दी र एक सय उनासत्री राहत कोटामा शिक्षक कार्यरत रहेका छन् भने न्यूनतम बयालिस जना शिक्षक अपुग रहेका छन् सो जिल्लामा दरबन्दी पर्याप्त गर्ने हो भने करिबी एक सय दरबन्दी कम हुने जिल्ला शिक्षा अधिकारी थापाको भनाइ रहेको छ यस्तै माध्यमिक तहमा रहेका चालिस विद्यालय तथा उच्च माध्यमिक तहका उन्चालिस विद्यालयमा प्रति विद्यालय पाँचजना विषयगत शिक्षक भाग लगाउने हो, हो भने तीन सय पञ्चानब्बे जना शिक्षक हुनुपर्ने भए पनि जिल्लामा दुई सय सैतिस शिक्षकको मात्र दरबन्दी रहेको छ न्यूनतम रूपमा दरबन्दी पूरा गर्न एक दरबन्दी अपुग भए पनि जिल्लाको विद्यार्थी संख्यालाई हिसाब गर्दा झण्डै दुई सय शिक्षक अपुग रहेको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले जानकारी दिनुभएको छ डोटिका विभिन्न वनहरूमा भइरहेको खोटो संकलनमा चरम लापरवाही रहेको देखिएको छ खोटो संकलक कम्पनी दिव्यारोजिन एन्टरप्राइन लिमिटेड प्रालीले मापदण्ड विपरीत कलिला सल्लाहका बोटहरूबाट सरम खोटो दोहन भरिएको स्थानीयले बताएका छन् रूखमा लगाइने घाउहरू र त्यसमा छर्किने एसिड पनि मापदण्ड अनुसार नभएको स्थानीयले गुनासो गरेका छन् ठूलो लापरवाही हुँदा पनि जिल्लावन कार्यालयले भने मुखदर्शक बनेर बसेको स्थानीयले आरोप लगाएका छन् जिल्लावन अधिकृत रामेश्वर खकुरेलले खोटो संकलन भइरहेका वनहरूमा अनुगमन गरिने बताउनु भएको छ खोटो संकलन गर्दा प्रयोग गर्ने एसिड अत्याधिक कडा प्रयोग गरिएपछि बर्सातको पानी रिड जम्मा भएर वनमा बाख्राहरूले त्यसलाई खाँदा यसभन्दा पहिले केही ठाउँमा बाख्रा समेत मरेको जनाइएको छ नेकपा माओवादीले गरेको नेपाल आज साझ खुले बंद को अवज्ञा भैं कई ठावकर्ता सवारी साधनमा, में आगजानी तोड़फोड़ समेत गरेका कर सचार सुदूरपश्चिम में बंद को पूर्ण प्रभाव परेको, कारण त्यस्ता गतिविधि नभएको प्रहरीले जनाएको छ बन्दका कारण आज दिनभरि सवारी साधनहरू नचल्दा मुख्य राजमार्गहरू सुनसान बनेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ यात्रा तय गरेका नागरिकहरूले यात्रामा जान नपाएको गुनासो गरेका छन् उता बैतडीमा बन्द गराउँदै हिटेका नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा माओवादीका दश कार्यकर्ता पक्राउ परेका छन् आह्वान गर्दै माइकिङ गरिरहेका माओवादी कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट बिहान पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उप मोहन प्रसाद पोखरेलका अनुसार विप्लव माओवादीका बैतडी जिल्ला सचिव वासुदेव जोशी रामसिंह कुवर लगायत का दसजना पोख परेका हुन् सर्लाएको सुक्कुम्बासी बस्ती डोजर लगाएर हटाएको भन्दै माओवादीले आज एक दिन नेपाल बन्दको घोषणा गरेको हो बन्द साँझ पाँच बजेबाट खुलिसकेको उसले जनाएको छ बन्द एक दिने मात्रै भएकाले भोलि बन्दका कुनै पनि कार्यक्रम नरहेको विप्लव पक्षीय माओवादीका एक नेताले जानकारी दिएका छन् नेपाल टिकम को रीबी चर्चावर में समस्या आएगी बझांग में टेलीकम का सबई सेवा बंद भाग बजांग रायल गाबीस समा राखी रिपीटर टावर में मा रेडियो मैक्रोवेव में समस्या आए सेवा प्रभावित बने टेम डडेलधुरा जना सो समस्या का कारण लैंडलाइन नमस्ते स्काई फोन सेवा का साथ ही पूर्ण रूप में अवरूद्ध बजांग पत्रकार डेबी विष्ट जानकारी द्विश समस्या सी एक दुई दिन लग सकने जनाइक आज को कारण धनगढ़ी टेलीकम को प्रावधिक टोली मरम्मत का आने न सकते टेलिकम ड्राई टोली बजांगनें चार पांच घंटा पैदली हिड़न पर्ने भय का लगने देखिए जनाइ भाटा काटिया भाटाकाटिया समा रहेको नमस्तेको टेलिफोन टावरले विगत तीन, तीन दिनदेखि काम गर्न छाडेको छ छा। टावरमा समस्या आएपछि छब्बीस क्षेत्रमा नमस्तेको फोन सेवा अवरुद्ध भएको हो टावरले काम नगर्दा अत्यावश्यक का संचार खबर आदान प्रदानमा स्थानीयलाई समस्या भएको छ टेलिफोन टावरले काम नगर्दा का भाटाकाटिया भाटा रामारोहसन सन्ताडा बाटुला सैन्य सुतार मातिकोट दर्ना चाफामाण्डो लगायतका गाविसमा नमस्ते फोन प्रयोगकर्ताहरू मारमा परेको त्यहाँबाट डम्बर भण्डारले जानकारी दिनु भएको छ तीन दिनदेखि अवरूद्ध फोन सेवा सुचारुका लागि पहल भइरहेको दूरसंचार कार्यालय अछामले पावर को को मा पावरको कमी हुँदा समस्या आएको कार्यालयको भनाइरहेको छ ठूलासेनमा रहेको टावरको मध्यमबाट भाटा काटियाको उक्त टावर सञ्चालन हुने भएकाले ठुलासेन टावरमा फल्ट हेर्ने कार्य भइरहेको र यसबाट सेवा से सुचारू नभए त्यहाँ पुगेर सेवा सुचारू गरिने कार्यालयले जनाएको छ कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा इलाका स्तरीय प्रशासनिक सेवा शुरू हुने भएको छ नागरिक सेवा में सहज पहुंच काग सुखड़ इलाका प्रशासन कार्यालय खोले जिला कैलाली सो क्षेत्र का स्थानीय जिला प्रशासन कार्य धनगड़ी रशासन कार्यालय टीकापुर सेवा ली आया थे इलाका प्रशासन कार्यालय सुखडला घोड़ागोड़ी नगरपालिकोधरा कोटा तुलसीपुर को मोहन्याल पंडौन पहलमरपुर मसूरिया गाविलाई क्षेत्राधिकार तोक आउदो साउन सोलह गति देखि सुखड़ बजार्ट ती क्षेत्र का नागरिक नागरिकता राहदानी सिफारिश लगात का सेवा प्रदान करैलाली का प्रमुख जिला गोविंद प्रसाद रिजाल ने जानकारी द्वित जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी बसठी वटा मुद्दाको छिनुफानो गरेको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरबाट सरी आएको र गत आर्थिक वर्षमा परेको नयाँ गरी जम्मा सतासी मुद्दा रहेकोमा बसठी वटा फर्चोट भएको सो कार्यालयले जानकारी दिएको छ वन पैदावार सम्बन्धी अडचालिस वन क्षेत्र अतिक्रमण र चोरी सिकारी सम्बन्धी सात सातवटा मुद्दाको छिनुफानो भएको मुद्दा फाटका नायब सुब्बा झपी भट्टले जानकारी दिनुभएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर सम्बन्धी उन्सठी अतिक्रमण सम्बन्धी पाँच र चोरी शिकार सम्बन्धी बाह्र गरी छत्तरवटा मुद्दाको लगत तथा आर्थिक वर्षमा सरी आएको थियो आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा सम्बन्धी छ अतिक्रम सम्बन्धी दुई र चोरी शिकारी सम्बन्धी तीन गरी न्यून न्यून मुद्दा परेकोमा अधिकांश मुद्दा टुङ्क्याएको छ करिब अठारवटा मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको जनाएको छ गत आर्थिक वर्ष वन सम्बन्धी सत्र र चोरी सिकारी सम्बन्धी एक मुद्दा फर्ची उठ्न नसकेको जनाइएको छ सा। सातवटा मुद्दा भने अदालतमा पठाइएको छ एक वर्ष भन्दा बढ़ी कैद सजाय हुने अपराधको मुद्दालाई जिल्ला वन कार्यालयले अदालतको जिम्मा लगाउने संवैधानिक व्यवस्था रहेको नायब सुब्बा भट्टले जानकारी दिनु छ डोटीमा छयानब्बे प्रतिशत रूपाई सकिएको जिल्ला कृषि विकास कार्यालय डोटीले कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार डोटीमा चार प्रतिशत खेतमा रूपाईँ गर्न बाँकी रहेको छ डोटीका छवटा कृषि सेवा केन्द्र मध्ये सेवा केन्द्र र दिपायली सिलगढ़ी नगरपालिका कार्यालय अन्तर्गत चार प्रतिशत रूपाई गर्न बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयका डोटीका वरिष्ठ कृषि विकास अधिकृत डाक्टर तपेन्द्र शाहले जानकारी दिनुभएको छ कृषि विकास बैंक लिमिटेड शाकाधार चुलाले यस आर्थिक वर्षबाट बैंकिंग कारोबार शुरू गर्ने तयारी गरेको जनाएको छ व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकहरूको मागलाई मध्यनजर गर्दै बैंकिङ कारोबारको थालनी गर्ने तयारी गरेको हो बैंकले यस आर्थिक वर्षमा आफ्नै भवनमा काउन्टर सञ्चालन गरी कारोबार गर्ने तयारी भएको बैंकका प्रबन्धक सरोज महर्जनले बताउनु भएको छ अहिलेसम्म अधिकांश लगानी व्यवसाय मात्र गरिरहेको र अब ग्राहक हरूको चाहना अनुसार बैंकिंग कारोबार गर्ने प्रस्ताव गरेको प्रबन्धक महर्जनले बताउनु भएको छ बैंकले यस आर्थिक वर्षमा छ करोड़ त्रियासी लाख सतासी हजार रूपियाँ लगानी गर्ने लक्ष्य राखिएको छ भने पाँच करोड़ सतहत्तर लाख बहत्तर हजार रूपियाँ लगानी असूल गर्ने लक्ष्य राखिएको प्रबन्धक महर्जनले बताउनु भएको छ मधेस आन्दोलनको मोर्चामा सम्मिलित एक घटक सद्भावना पार्टीका प्रवक्ता सन्तोष कुमार मेहताले राज्य पुनर्संरचना संघीयताको सीमाङ्कन र नामाङ्कन समानुपातिक प्रतिनिधित्व तथा संविधान संशोधन नहुन्जेलसम्म आन्दोलन नरोकिने बताउनु भएको छ कञ्चनपुरमा आज बिहान कुराकानी गर्दै वहाँले पछिल्लो समयमा एमाले नेतृत्वको सरकार ढल्दा मोर्चा र मधेसी गठबन्धन खुसी भएर दिपावली मनाइरहेको भन्दै अब बन्य सरकारले मधेसी तथा थारूका मुद्दालाई सुदूरपिमडेट आज सुदूरपश्चिम में सड़क तथा सवारीस संबंधित क्लैपी घटना तथा दुर्घटना न्षेत्रीय ट्राफिक प्रहारी कार्यालय अत्तरियाली जना बंद का कारण दिनभर सुनसान बने सड़क साझ पांच बजे गाड़ी चल था आज राती पनि देशको पूर्वी क्षेत्रमा विशेषतः मौसम बदली हुनेछ भने बाँकी क्षेत्रहरूमा सामान्य बदली हुनेछ सा। यसका साथै पूर्वी क्षेत्रका धेरै ठाउँ र मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा मध्यम खाले वर्षाको सम्भावना रहेको छ पूर्वी नेपालका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि उद्धार दार्जुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक बैतडीको गोकुलेश्वर गाविसका केही परिवारहरू पहिरोको उच्च जोखिममा अछामको घुगुर कोट को एक बस्ते पनि पहिरोको उच्च जोखिममा कैलाली का निजी क्लीनिक रस्पताल मूल्य सूची नराखकर उपभोक्ता ठगी में बिरामी संख्या में जिला वन कार्यालय बनेपिपीट टावर में खराबी आझांगिकम कोट सेवा वृद्ध बझांगम दरबंदी अनुसार शिक्षक नठन पाठन में समस्या